नमस्कार स्वागत तथा अभिवादन कार्यक्रम ओजे का खबर सुनार <ड़ीवाद> कार्यक्रम ओजे का खबर ठीक इस रेडिओ सहित एगार वा रेडिओं प्रसारण होने गदे एक दर्जन दर्जनभंदा बड़ी अनलाइन चौबीस घंटा सुन्न सकने समाज का विविध गतिविधि को संग्गालो कार्यक्रम ओजे का खबर को आज हमी एक सौ संतानबे श्रृंखला में छो त आज हमी प्रस्तुत करने एक परिवार का तीनजना दृष्टि रतंभ जीवन को गोरेटो में चर्चित संगीतकार बीजू बज्राचार्य उपचार करने खर्च न जीवन मरण को दोसांत कथा व्याथा सुना तब को पौनी एक घंटा हमी संग रह अब सुनऊ गुमी को शांतिपुर में एक पिवार का तीनजना दृष्टिबीन को स्थलगत रिपोर्ट सुनी सुनीह झुपुक्का सास पड़ रखे झिरी कराई रह यही झ्याउकुरी सँगै म यति बेला गुल्मी क्षेत्र नम्बर एकको शान्तिपुर गाविसको ओडा नम्बर एकको एउटा गाउँमा छु जो गाउँको एउटा घर यति बिचल्लीमा छ जसको प्रत्यक्ष यहाँ देख्ने हो भने जोकैको करुणा जाग छ यो परिवारको कथा व्याथा शान्तिपुर गाविसका धेरै जनाले हामीसँग व्यक्त गर्दै आउनुभयो र विशेष गरी सुकर्मा फाउन्डेसन कङ्गास गुल्मीका अध्यक्ष घनश्याम गौतम त्यसपछि उदय शान्ति युवा क्लब शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापा र यो पिजलीमा परेको परिवारका दाजुभाइ तुलबहादुर थापा लगायतले निम्ताएपछि यो पानी परिरहेको बेलामा अनि परिरहेको बेलामा यस घरमा आइरहेका छौँ अब ढिलै नगरी यस परिवारको परिचय दिन चाहन्छौँ शान्तिपुर गाविस नम्बर एकको पहेल पाटा रिपा गाउँका खड्का था बहादुर थापा अनि छोरी तुलसी थापा कान्छी छोरी तिल थापा जसले न दिनमा न देख्छन् यस्तो बिचल्ली छ उनीहरूको सम्पत्तिका नाममा एक इस घर की अभिभावक जो बहत्तर वर्षीय वृद्धा भीम कुमारी थोड़े कुरा गई हजार नमस्कार श्रीमान कहिले बित्नु भएको नसक्ने भइयो गर्न नसकेपछि झन् दुख भयो के गर्नु यिनलाई हुर्काउनु भोर्काउनै नसक्ने जस्तो चाल पर त्यही छोराले भारी छ त्यही मैले गर्न सक्दिनँ now एकदम यहाँनिर मुसलदारी पानी पर्दैछ विशेष गरी हामीलाई उदय शान्ति युवा क्लब शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले धेरै पटक हामीलाई यो आग्रह गर्नुभएको थियो बताइदिनुहोस् न उहाँको अवस्थाका बारेमा एकदम करुणादायी अवस्था देखेको छु मैले यिनीहरूको अवस्था देख्दा एकदम चाहिँ अहिले नै के हो त यो यसरी पनि मान्छेहरू जीवा गर्न बाध्य हुँदा विवश हुँदोरहेछन् भन्ने मैले महसुस गरेको छु जस्तो मैले यहाँको यो जुन दयनीय दृश्य देखेँ होइन चुनावताका हरेक दलका नेताहरू भोट माग्नका लागि प्रत्येक गरी असाध्य होइन अनेक आश्वासनहरू दिन्छन् भोलि नै उहाँहरूको उद्धार हुन्छ जस्तो गरेर कुरा गर्छन् तर जब जितेर गइसकेपछि यस्ता परिवारका घरमा नआउँदो रहेछन् भन्ने कुरो त प्रश्न देखायो नि होइन र हजुर एकदम यो त हेर्नुहोस् अब चुनाव जित्ने समयमा अब भोटको लागि कसरी हुन्छ तपाईँ तिमीहरूलाई घर बनाइदिन्छु बिजुली बत्ती बाल दिन्छु विभिन्न आश्वासनहरू दिनेहरू त यहाँ धेरै आए तपाईँको लागि सहयोग मैले जुटाइदिन्छु तपाईँहरूका बच्चाहरूलाई पढाइदिन राम्रो स्कुलमा पढाइदिन्छु भन्नेहरू तर उहाँहरूलाई अहिलेसम्म कसैले एक सुको पनि सहयोग गरेको छ गरेको छैन यो देशका राजनैतिक दल र यो राज्य निरै हो र यिनीहरूको बस्ने हामी जनता एकदम विचित्र रूपमा बाँचिरहेका छौँ एक है एकदम निय राज्यलाई एकदमै भन्नुपर्छ यस्ता अहिले एक्काइसौँ शताब्दीमा आउँदा पनि यस्तो चाहिँ जुन चाहिँ सोह्रौँ शताब्दीको जङ्गली अवस्था जस्तो जीवनयापन गर्न बाध्य छ यो परिवार त्यसले गर्दा राज्य निर् शान्तिपुर पाँच आरू पोखरा निवासी यसै दृष्टिबिन परिवारका दाजुभाइ मानिनुहुन्छ तुलबहादुर थापाजी यहाँहरूलाई नजिकबाट निहाल्नु भएको छ वेदना बारे बताइदिनुहोस् न ओजेलका खबर मार्फत यसरी हाम्रो संसारहरू उनीहरूका वेदनाका पोकाहरू सुनाउने अवसर पाउनु पाए हुन्थ्यो हु। सबैजना हामीजनाले त शान्तिपुरवासीहरूले त हामीले त सुनेका थियौँ देखेका थियौँ र यस्ता खबरहरू हामीले धेरै ठाउँहरूमा ओजेलका खबर मार्फत पुर्याउनु पाए केही रात हुन्थ्यो कि हु। भन्ने उसमा जुटिरहेका थियौँ र आज हामी संजोगवश यसरी हामी जुट्न सफल भएका छौँ उहाँका वेदनाको पोका भनियो भने सायद यस्तो वेदना परेपछि पनि मान्छे बाँच्न नपरोस् भन्ने जस्तो हामीलाई लाग्छ उहाँ एकजना वृद्ध आमा हुनुहुन्छ अहिले उहाँ रुखमा चढेर घाँस काट्नु थियो अहिले म त सक्दिनँ बाबु भन्ने अवस्था र उहाँका छोरा हुनुहुन्छ उहाँ पनि दृष्टिबिन हुनुहुन्छ उहाँले भारी बोकेर घिर्सेर चालिस पचास किलो साठी किलोसम्म पैसाको लागि बोक्नु पर्यो के गर्ने भनेर उहाँको ओसिनो पसिनो गरेर भारी बोकेर आफ्ना छोराछोरीहरू अनि आमालाई दिदीलाई हेर्नु भएको छ कपडा उहाँले लाउनु छैन मिठो खानु छैन अनि उहाँ टो दृष्टिबिन भए पनि आफ्नो ठाउँमा आनन्दले बस्नु छैन यो देख्दाखेरि हामीलाई पनि खिन्न मन लागेको छ दुःख लागेको छ हाम्रा पनि आँखाबाट आँसु आउँछन् त्यसैले हामीले गर्नुपर्ने सहयोग सानो दिनो गरेका छौँ आवश्यकताहरू पूर्ति नहुँदा रहेछ धन्यवाद अब म जेठा छोरा जो एक्लैले एकदमै सकस पूर्ण तरिकाले घरसिएर भारी बोक्नु भएको छ दुनियाँको निमेक मजदूरी गरिरहनु भएको छ र उहाँ दलानमा टुक्र पाइन्छ कि भनेर हामीसँग बोल्न खोजिरहनु भएको छ उहाँसँग म कुराकानी गर्न गइरहेको छु नमस्कार खड्काजी नमस्कार मैले भारी बोक्छु भारी बोकेर खान्छु पाल्न पर्यो पचास किलो भारी हुन्छ होइन अब रुदे भारी बोक्ने गर्न पर्यो होइन अब पानी परे झरी भन्न भएन बजार भन्नु भएन भएन अब काम गर्न पर्यो जाडो मसु भन्नु भएन के गर्ने अब दुःख पर्यो भनेर सकिनु भन्न भएन काम गर्नै पर्यो कहिले काहीँ भोकै बसेको अवस्था छ तपाईँ त भोके पनि बस्न परौ नि अब नबसि भएन होइन भारी नपाइ त बस्नु नि पर्यो नि भारी कोही कहीँ त पाइन्छ कोही कहीँ त पाइँदैन भारी सधैँ पाइने कुरो त भएन झरी बाहिलामा अब जान सकिने कुरो भएन जान्छ गइन्छ झरीमा बादलमा बडा मुस्किलले हिँड्न परो अब जाडो चिसो भन्न भएन मान्न भएन अब छोरछोरी पाल्न पर फेरि छोरछोरी नगरी भएन नगरी भएन काम गरारी बोकेर पनि तपाईँले आफ्नो जीविका चलाउन मुस्किल छ तपाईँलाई मुस्किल धौधौ छ नि मलाई चलाउन पर्यो नचलाइ भएन बडा मुस्किलले सुन दृष्टि भएका भरियाहरूले त जीविका चलाउन गाह्रो छ भने तपाईँ जस्तो दृष्टिबिल्ला त पक्कै पनि गाह्रो हुन्छ मलाई यसमा श्रमको सम्मान छैन होइन मलाई धेरै गाह्रो छ दुःख छ चलाउन छ होइन चलाएको मूल्य हामी त सैरी नै आपत विपद के सुनौ हजुर आएन भरिया तार अब म यहाँ कि जेठनी हुनुहुन्छ यहाँनिर उहाँले पनि यहाँबाट झन्डै एक घन्टा तल अध्येरोमा गएर पानी लिएर आउनुहुन्छ बडो मुस्किलले जीविका गर्नुहुन्छ उहाँ यही हुनुहुन्छ लुकुख बस्नु भएको छ टिठलाग्दो शरीर छ था, फाटेका कपडा छन् उहाँसँग थोरै कुराकानी गर्न गइरहेको छु नमस्कार दिदी नमस्कार, नमस्कार। अनि तपाईँ एक्लै काम गर्नुहुन्छ पानी बोक्नुहुन्छ होइन तलबाट होइन कहिले काहीँ भोगै बस्नुपर्ने अवस्था छ कि छैन अनि यो संसार देख्नु भएको तर पनि मान्छे चिन्नु सय यहाँका मान्छेहरू मन चाहिँ त बोले जिन्दिनछु न बोले जिन्दिनँ मै हो के भन्न मन लागिरहेछ तपाईलाई मलाई अब के गर्ने होला उडेकै पानी भक्छु अब मले अरु गर्न सक्दिन अब कति वर्षकी हुनुभयो अहिले मलाई थाहा छैन आमालाई थाहा छ आमालाई थाहा छ आमालाई जान्नु छैन थाहा छैन अनि बहिनीको त विवाह भयो विवाह गर्ने मन लाग्छ लाग्दैन नाइ गर्दिने गर्नुन्न न किन यो खादुर विवाह गर्नुभएको थियो जन्मिए र पनि उहाँ एउटा खड्का बहादुर गइरहेको छोड्नु भयो उहाँकी श्रीमतीले भयो मेरो पाँच वर्ष बसी होइन चौध दिनको छोरो छोट तपाईँलाई कति गाह्रो भयो होला कसरी कसरी दुखः भयो कसरी गरेँ मैले कसरी हुर्काएँ हुर्काउन दुःख भयो नहुर्काइ भएन मन नदिनु भएन छोराछोरीलाई हुर्काउन पर्यो ऊ त अब छोडी हिँडी यसरी त बने कुरो भएन ओ हिँडी कति वर्ष दिनुभयो तपाईँलाई कसलाई उसलाई मलाई दुई एक वर्ष मात्र एक वर्षभित्र दुईजना सन्तान जन्मे सन्तान जन्मे एक डेढ वर्ष बसी बसिन भन्न मन लाग्छ कसलाई छोडेर जानेलाई त्यसको आनी नगर्ने अब छोरी हुर्काउने अब छोरीले गरे गर्दा अहिले त मोसरी हुर्काउनु पर्यो तसरी तपाईँको यो शान्तिपुरमा ट्रायः गरेर धेरै धनी मान्छेहरू गाउँ भनेर चिनिन्छ मैले अहिले भर्खर देखिहाले तपाईँको हरामा अलिक तल पनि बत्ती छ माथि पनि झिलिमिली बत्ती छ तर तपाईँको घर अध्ययारोमा बसिरहेको छ मैले अध्ययारोमा रिपोर्टिङ गरिरहेको छु तपाईँको टुकी बत्ती पनि निभयो गाविसका यहाँका समाजसेवीहरू देश विदेशमा भएकाहरूले तपाईँहरूलाई केही सहयोग गरौँ भन्दैनन् भन्दैनन् गर्दैनन् कसले मलाई गर्दैनन् त्यो गाविसले किनिदियो केही पाता दियो पैसा दियो अलिकति अरू त विदेश गएकोले मलाई केही सहयोग गरेको छैन गरारी बोक्छु मैले अरू विदेशबाट आएका लाउरीहरूले भारी भोक भन्छन् त्यो भारी भोक दिन्छु मैले एउटा टि लाग्दैन उनीहरूले केही पैसा अलिक जति उत्ति लैजाने अब भन्न तिर्न परोी किताब चाहिँ मैले तिर गर्न सक्दिनँ बडा मुस्किलले पढाउनु परेछामीलाई पढाउनु पऱ्यो यहाँनिर थापाका दुई छोरा छोरी छन् सुन्न चाहन्छु नानी तिम्रो नाम के हो अजुलकीमा थापा कीमा थापा कति वर्षकी भयो 12 धनी पुञ्जी बिधिका छोरा छोरीले त राम्रै कपडा लगाएर जान्छन् बिलामा फीस बुझाउँछन् तिमीसँग पैसा नहुँदा खिन्न भएर हिँड्दा कस्तो लाग्छ नानी नराम्रोैले लाग्छ जस्तो रहरको कुरा हुन्छ नि त्यस्तो कुरा नपाउँदाखरि दुख लाग्छ होला दुख लाउँछ कतिसम्म पढ्न चाहन्छु सकेसम्म धेरै धेरै पढ्न चाहन्छु तिम्रो बुवा दृष्टिबिन हुनुहुन्छ आमाले छोडेर जानुभयो तिमी कति महिनाकी थियौ रे 15 दिन 15 दिनकी थियौ है आमा कहाँ हुनुहुन्छ रे भनि सुनेकी छौ थाहै छैन कहिले भेट्न आउनु भएन नाइँ आउनु मामा घर कहाँ भन्छन् यो परिवार सबै अध्ययार बाध्य भए पनि तिमी उज्यालो देख्न चाहन्छु सबैसँग तर पनि तिमी निराश नभए दुखी नभए सायद तिमीहरूको परिवारको यो कथा सुनेर कुनै दयावानहरूले तिमीहरूलाई सहयोग गर्न सक्नुहुनेछ तिम्रो बुवा तिम्रो परिवार होइन तिम्रो दिदी फुपू हजुरआमा सबै अध्ययारमा बाँच्न बाध्य भए पनि सायद तिमीहरूको जिन्दगीलाई उज्यालो बनाइदिनु हुनेछ तिमी निराश चाहिँ नभए धेरै पढे है यी बहिनीका कोमा उनका भाइ छन् तिम्रो नाम हो? के हो तिनमा के बन्ने इच्छा छ पढेर डक्टर इन्जिनियर बन्छु भन्छ नि साथीहरूले के बन्ने विचार छ मास्टर बन्ने विचार छ अनि तिम्रो बुवा यस्तो हुनुहुन्छ खुपू पनि त्यस्तै छ हजुरआमा वृद्ध हुनुहुन्छ तिमीहरू दुईजना बाहेक सबै दृष्टिबी अवस्थामा हुनुहुन्छ तिमी कसरी एसएलसी पास गर्न सकौला भन त यो अवस्थामा कि अरूका छोराछोरी जाँदा हामी दृश्यमा देखिरहेका छौँ यो परिवारको यो पीडा तर व्यक्त गर्न यिनीहरू आफै पनि सक्दैनन् हामी आइसकेपछि कता कतै यिनीहरूले डर महसुस गरिरहेका छन् बोल्न पनि एकदम गाह्रो मानिरहेका छन् र यो पानी परिरहेको छ एकदम मुसलधारी पानी परिरहेको बेलामा पनि हामी यहाँ कुराकानी गरिरहेका छौँ सायद यो आवाज हाम्रो बुझ्न पनि नसक्नु होला यो पानी एकदमै एक बढेको छ र अन्त्यममा अब फड्का था बहादुर थापा जो एक्लैले जीविका चलाउनु भएको छ एउटा दृष्टिपित भएर पनि उहाँले जीविका चलाउनु भएको छ अन्त्यमा उहाँको भनाइ के छ त अब छोट छोरीले पढाउन सक्नु पाओस् अब काम गर्न नसकिने भइयो बडा मुस्किल हुन्छ अब कसैले सहयोग गरे अब अलि सजिलो होला भन्ने विचार मेरो तपाईँको पनि उमेर अब ढल्किदि ढल्किँदैछ होइन छोटछोरीको त विचल्ली हुने भयो नि भयो हुने भयो गरे गर्ला सरकारले अब यसो सहयोग कसैले गरे गर्ला अन्त अब तुलबहादुर थापाजी अहिले हामीले शान्तिपुरवासीलाई मात्रै यो घटना थाहा यो वेदनाहरू थाहा थियो भने अब ओजेलका खबर मार्फत यसरी तपाईँ प्रत्यक्ष रूपमा हाम्रो यो कुनामा आउनुभयो आएर यो सहयोग गर्नुभयो यहाँभन्दा ठुलो सहयोगहरू केही पनि हुने छैन अब यो सबैजनाको काममा पुगिसकेपछि सबैको दया माया लागिसकेपछि केही उहाँलाई उद्धार हुनेछ सहयोग हुनेछ चा भन्ने हामी आशा गरेका छौँ योभन्दा ठुलो सहयोगहरू केही पनि हुने छैन जस्तो लाग्छ मलाई अवश्य पनि योभन्दा ठुलो पुण्य पनि अरू केही हुन सक्दैन म यो प्रत्यक्ष यो परिवारको दलनमा बसेर रिपोर्टिङ गरिरहेको छु यो परिवारको आशु देखी को यो, यो देशमा गरिब असायको कहिले स्थान छैन चुनाव टाका मात्रै यिनीहरूले आश्वासनको पोको पाउँछन् त्योभन्दा के अरू केही छैन यसका लागि हामी प्रत्येक दयावान नेपालीहरूले जुटेर एक दिनको घाँस काटेर पनि यो परिवारलाई सहयोग गर्न सकियो भने यी एकै घरका तीनजना दृष्टिबिनहरूका यी दुई सन्तानको उद्धार हुनेछ उज्यालो भविष्य हुनेछ भन्ने आग्रह गर्दै यिनीहरूलाई जहाँ हुनुहुन्छ तपाईँ नेपालीहरू यिनीहरूलाई सहयोग गरिदिनुहोस् भन्दै म पनि यो घरबाट दिँदा चाहन्छु र अन्त्यमा सहयोग गर्न चाह्यो भने तेजेन्द्रजी यहाँको सम्पर्क बताइदिनुहोस् न श्री उदय शान्ति युवा क्लब शान्तिपुर गुल्मीले पनि यो परिवारको लागि चक्रेश्वर मेलाको अवसर पारेर केही सहयोग गर्ने मनस्थिति बनाइरहेको छ त्यसमा पनि म सक्दो प्रयास गर्नेछु र उहाँहरूलाई सहयोग गर्नु पर्यो भने मेरो फोन नम्बर सन्तानब्बे चार एघार अडतिस सम्पर्क गर्न सक्नुहुनेछ हस् त धन्यवाद म बिता चाहन्छु हस् धन्यवाद